ताहरू जागा बिहानी प्रसारण यही साउन सत्र गते अर्थात् अगस्ट एक तारिकबाट सुरु हुँदैछ हरेक दिन बिहान सवा सात बजे